अचानक ख शुक्र राज शास्त्रीको चश्मा उनको शालिगबाट चस्माहिन उनको आँखा अनौठो देखिन थाल्यो नाकको डाँडीबाट अडिएको चस्मा अकस्मात गायब हुँदा उनको नाक पनि असामान्य देखिएको थियो उनका आँखा कहिले चिम्चा देखिन्थ्यो त कहिले विस्फारित नाक कहिले थेप्चो प्रतीत हुन्थ्यो भने कहिले लाम्चो अन्हार को रंग कई गोरो कैले कालो राजस्त्री मा को चश्मा टुक्रा, टुक्रा शीर्षक बोले आज को उदगार को उठान कर सुनेर बस संपूर्ण सृजनशील मन हरुमा। मा रमेश पौड़ हादिक हार्दिक, हार्दिक स्वागत कर अभिव्यक्तिको अर्को माध्यम उद्गार आजको उद्घारमा कथा चर्चा गर्छौं र कथाकार हुनुहुन्छ राजेन्द्र पराजुली यतिखेर उहाँ रेडियो नेपालको स्टुडियोमा हुनुहुन्छ कार्यक्रम उद्घारको हातमा शुक्रराज शास्त्रीको चशमा छ म यहाँलाई हार्दिक स्वागत गर्छु कार्यक्रम उद्धारमा धन्यवाद शुक्रराज शास्त्रीको चश्मा कथा किर्ति लिएर आउनुभएको छ हजुर यो शीर्षक असाध्यै राजनैतिक शीर्षक जस्तो लाग्छ मलाई यही शीर्षक कथाको केही हरफबाट आजको उद्गारको उठान गरेका छौं हामीले लेख्न त विभिन्न विधामा लेखिराख्नु भएको छ हजुर र पछिल्लो चरणमा चाहिँ कथा लिएर आउनुभयो यो शीर्षक किन राख्नुभयो यसरी आ, यो शीर्षक राख्नुको खासै त्यस्तो विशेष कारण त केही पनि छैन तर यो कथा पूर्व प्रकाशित कथा हो दैनिक अखबारले छापेको कथा हो अनि यो कथा चाहिँ पाठकबाट असाध्यै बढ़ी रेस्पोन्स आएको बढ़ी समसामयिक अहिलेको अवस्थामा बढ़ी समसामयिक पनि यही लागेर रा, यही राख्नु त भनेर राखेको हो यसको खासै त्यस्तो विशेष कारण यही शीर्षक राख्नु कारण चाहिँ छैन कहिलेकाही शीर्षकले पनि कृतिलाई टेवा दिन्छ नि पक्का पक्का हो पक्का हो टेस्तकोस्तो सोचे मैं राखे हो रमेश जी मैं बजार हेरा मैं कहीं लेखी तेस कारण ले शीर्षक हिट कराउँ या फ्लप कराऊ भोरे बजार को आंखा चाह हों कर चित्त बुझे राख निस मैं भनीपनी हालां योग विशेष कारण छोटे राख्मा में बजार हेरा पक्की हो साहित्यका विभिन्न विधामा कलम चलाउनुहुन्छ र अहिलेको समकालीन लेखनको बारेमा पनि यहाँसित भेट्दाखेरि कुराकानी गर्नु त छँदैछ पहिला भने एउटा कथा हजुर ए शुक्रराज शास्त्रीको चश्मा भित्रबाट जुन कथा पढ्नुहुन्छ कथाकारकै मर्जी अघि तपाईँले राजनीतिक कुरा गर्नुभयो राजनीतिक शीर्षकको कुरा गर्नुभयो यो कथा सङ्ग्रहमा अधिकांश कथाहरू यो विषा कथामा अधिकांश कथाहरू चाहिँ राजनीतिक कथाहरू नै छन् मलाई रुचि राजनीतिक कथा लेख्नुमै बढी रुचि लाग्छ यद्यपि त्यति हुँदाहुँदै पनि केही थोरै कथा प्रेमसँग सम्बन्धित पनि छन् जीवनको एउटा अङ्ग हो प्रेम पनि त्यसकारणले तो पनि किन नलेख्नु सबैभन्दा राजनीति पनि हो मलाई चाहिँ यो दुइटै विषयका कथा यसमा छन् यद्यपि राजनीति बढ़ी हुँदाहुँदै पनि मलाई यहाँ तपाईँको यो रेडियो नेपालमा चाहिँ प्रेम कथा पढ्नलाई अलिकति बढी यतिखेर रुचि जागर मलाई लाइत उन्च भएको छु यो कथाको शीर्षक हो एकलाप एक दशक भएको छ निर्मला म स्वतन्त्र भएको र तिमी बन्धनमा बाँधिएको पनि त्यति नै समय भएको छ तिमी स्वतन्त्र रहेको समयमा म भने कड़ा अनुशासनमा बाँधिएको थिएँ त्यसो त त्योभन्दा पनि अघिल्लो दशकमै मैले कसैसँग प्रेम गर्न नहुने काम गरिसकेको थिएँ अर्थात तीन दशक अघि नै म कसैको पति भइसकेको थिएँ सामाजिक बन्धनबाट त म त्यो बेलामा नै बाँधिसकेको थिएँ बिहे गरेको मान्छे प्रेम वर्जित थियो र अध्यापी पनि छ समाजले यस्तै आदेश दिएको छ बिहा गरेको एक दशकपछि नै तिमीसँग मेरो भेट भएको हो र मैले जीवनमा प्रेम पाएको पनि ठिक त्यही बेला नै हो तिमीसँगको मेरो प्रेम भर्जिन थियो तिमीसम्म आइपुगेर नै मैले प्रेमको परीक्षा दिएको हुँ र उत्तीर्ण भएको प्रमाणपत्र तिम्रा आँखाबाट प्राप्त गरेको हुँ अब त खोटो भइसकेको छ त्यो प्रमाणपत्र पनि मैले समातेको राजनीतिक पार्टीले बोकेको सिद्धान्त विपरीतका मान्छेसँग प्रेम गर्न मात्र होइन सामान्य सम्बन्ध राख्न पनि पाइँदैन थियो त्यो बेला प्रेम त्यो पार्टीको शब्दकोशमा पारिएकै थिएन यदाकदा कसैसँग प्रेम भइहालेका खण्डमा लामो सोधखोज अनुसन्धान पश्चात समान सिद्धान्तका अनुयायी बीच मात्रै त्यो स्वीकार हुन्थ्यो त्यसमाथि पनि म त विवाहित प्रेम गर्ने कुरो त परै जाओस् राम्रो लागेर विपरीत लिङ्गीलाई केही बेर हेर्न पनि बन्देज थियो त्यसो पार्टी कार्यवाहीको का भागीदार हुनुपर्थ्यो त्यो विषम परिस्थितिमा पनि हाम्रो प्रेम हुर्किरहेको थियो एउटा उचाइमा पुगिरहेको थियो म त्यस पार्टीको काठमाण्डु कमाण्डर थिएँ एउटा सफल कमाण्डर काठमाडौँमा हामीलाई निकै खतरा थियो त्यस बखत देश खुम्चिएर राजधानीमा मात्रै सीमित हुन पुगेको थियो प्रशासन तथा सुरक्षा निकाय राजधानीमा मात्रै केन्द्रित थिए त्यसैले यहाँ जिम्मेवार तहमा बसेर काम गर्नु निकै असहज र चुनौतीपूर्ण थियो तर त्यो असहजतालाई मैले सहजै पार लगाएको थिएँ हाम्रो तर्फका कसैको ज्यान गएन त्यस बेला दुश्मनलाई भने हायल कायल बनायौं अहिले सबै कुरो सहज छ तर तिमी यो भूपरिवेष्टीत देशमै छैनौ मेरा सहकर्मी योहरू देशका कुना लुकेर सशस्त्र क्रान्तिको बाटोमा हिँडिरहेका थिए तर म यही लाखौं मान्छेलाई आफ्नो छातीमा हिड़ाउन सक्ने सामर्थ्य भएको राजधानी खाल्डोमै थिए पार्टीले मलाई कैयौँ पटक दुर्गम जिल्ला जाने आदेश दिएको थियो तर म कहिल्यै गइन पार्टीको निर्देशन बमोजिम काम पनि गरिरहेको थिएँ र आफ्नो मनको आदेशको काम अर्थात तिमीसँग प्रेम पनि गरिरहेको थिएँ त्यसैले मलाई काठमाडौँ अधिक प्रिय थियो त्यस बेला मलाई आफू जन्मेको ठाउँ भनेर यो काठमाण्डुप्रति कहिले गर्व भएन तर जति तिम्रो सामिप्य पाएँ त्यति मलाई यो ठाउँ अवधि सुन्दर लाग्थ्यो त्यसपछि यहाँका विरूपता बढ़ी देख्न थाले म तिमीबाट टाढा हुनै सक्दिनथे तिमीबाट छुट्टिने कल्पना मात्रैले पनि म मा आहत हुन्थेँ र पार्टीका अग्रजलाई काठमाडौँमा निकै खतरा छ म खतरापूर्ण स्थानमै रहेर काम गर्न चाहन्छु भन्थे अरू साथीले यो क्षेत्र सम्हाल्न निकै गाह्रो छ भनिदिन्थे उनीहरू मेरा कुरा सम्पूर्ण पत्याउँथे र मोपसलमा गएर काम गर्ने आदेश तु हिन्थ्यो म तिमीसँग हरेक प्राय साँझ भेट्न पाउँथे पार्टीका सबै काम साँझ अगावै सक्थे सहकर्मी कमरेडहरूलाई विभिन्न जिम्मेवारी सुम्पन्थे पार्टीले दिएको मोबाइलको सिम निकालिदिन्थे आफ्नो निजी सिम हाल्थे त्यही मोबाइलमा जसको नम्बर तिमीसँग मात्रै थियो मेरो परिवारका कसैलाई पनि त्यो नम्बर थाहा थिएन त्यो नम्बर केवल तिमी र मेरो लागि थियो एकपटक सोही नम्बरबाट तिमीलाई फोन गर्थे र तिम्रो कोठामा आइपुग्थे मेरो पार्टी भूमिगत हुनु अघिदेखि नै म राजनीतिमा लागेको हुनाले मलाई थुप्रै मान्छेले चिन्थे कतिपय प्रहरी तथा प्रशासकसँग पनि मेरो चिन्जान थियो तिम्रोठा कोठामा आउन मलाई ती सबस जोगिन् आवश्यक थी को आंखा छल न सहीद हो पचय त हमारा विरूद्व सेना समेत उतारियो देशभरी सेना परिचालन करा छजिल थे म्ख में मस्क र टाउका में हैट लगाकर निस्कन्थे हैट निके तलसम ओहाल्थे आंख छोपने करी सकें हिड़ाई परिवर्तन करथे अकस्मात सुरक्षाकर्मी को अगिलतीर पड़ खुट्टा खोच्याें सिधा वा सहज बाटो न हिँडेर अप्ठ्यारो र लामो बाटो समात्थे कसैको अनुहारमा हेर्दै नथे फटाफट तिम्रो कोठा भएतिर पाइला चाल्थे मेरो सफलता त त्यही नै भयो मलाई कहिल्यै पनि सेना प्रहरीले समात्न सकेन पार्टीका सहकर्मीहरू भने मलाई शंका गर्थे आफ्नो कमाण्डर साँझ पख एकाएक बेपत्ता भएको देखेर ती असमजसमा पर्थे त्यसमाथि मोबाइल पनि बन्द हुँदा त शंका नहुने कुरै भएन म मध्यरातमा मात्र सेल्टरमा फर्किन्थे बरू मध्यरातमा हिँड्दा मलाई कम डर लाग्थ्यो त्यो समयमा सुरक्षाकर्मीहरू अधिकांशले रक्सी पिएका हुन्थे तिनको मुख्य काम जसरी हुन्छ रात कटाउनु र जागिर पकाउनु हुन्थ्यो त्यसको फाइदा उठाउँदै म सहकर्मीहरू बसेको घरतिर लाग्थे सहकर्मीहरू भने म आफ्नो घर गएर श्रीमतीले पकाएको खाना खाएर र उनलाई माया गरेर आएको सोच्थे तर म त्यस अवधिमा कहिल्यै आफ्नो घर गइन दुई छोरी र तिनकी आमालाई मैले भेट्ने प्रयत्न नै गरिन खोइ किन हो भेट्ने इच्छा नै भएन मलाई कहिले काहीँ प्रश्न पनि गर्थे साथीहरू कामरेड सधैँ साँझमा यसरी कहाँ जानुहुन्छ खतरा छ है गाह्रो परला भन्थे झिस्काउँथे पनि भाउजूलाई भेटेर आएको होला भनेर तर म निरुत्तर बसिदिन्थे प्रसङ्गलाई अन्यत्रै मोडिदिन्थे भोलिपल्टको योजना बनाउन थाल्थे कति सकस थियो है निर्मला प्रेमलाई कायमै राख्न तर अहिले म उडेको चरा जस्तै स्वतन्त्र छु अब मेरो कुनै पार्टी छैन म उन्मुक्त छु प्रेम गर्न तर मेरो यो उन्मुक्त समय त्यसै त्यसै खेर गइरहेको छ व्यर्थ कटिरहेको यो समयप्रति मेरो उच्च मोह छ तर त्यो मोह पनि अर्थहीन हुँदै गइरहेको छ मैले उक्त पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिए जब त्यो पार्टी राजनीतिक मूलधारमा आयो प्रतिस्पर्धात्मक शासन प्रणाली तथा आवाधिक निर्वाचनलाई मान्ने घोषणा गर्यो तब मैले पार्टी छाडे शान्तिपूर्ण भनिएको बाटोमा आएपछि त्यो पार्टीले अंगीकार गरेका कतिपय विचार मलाई मन परेनन् र छाडिदिए पार्टी तिमीले त उतिखेर राजनीति छाड्ने सल्लाह दिएकी थियो निर्मला अब म जीवनमा कहिल्यै राजनीति गर्ने छैन राजीनामा दिँदा सहकर्मीहरू अधिकांशले मलाई मूर्ख भने दुख गर्ने बेला ज्यानको माया पार्टीको काम गर्ने अहिले सुख भोग्ने र पद सम्मान पाउने बखत किन छाड्नु परेको होला भनी विस्मय माने कतिपयले तीमेरा शुभचिन्तक थिए कतिपय साथीहरू पनि असाध्य खुशी भए म पार्टीबाट अलगिएकोमा बाटाको काड़ा पछिएको ठाने पार्टीले भाग लिएको पहिलो निर्वाचनमा राम्रै नतिजा पनि हात पार्यो सरकार बन्यो विभिन्न पदहरू राजनीतिक दलहरू बीच भागवण्डा भए मैले नै राजनीति सिकाएको र लामो समय मेरो सहयोगीका रूपमा राजधानीमा बसेका मित्र अहिले तिमी बसेको देश अर्थात जापानका राजदूत छन् सायद मैले राजनीति नछाडेको भए त्यो पद मैले नै पाउँथे कि र तिमीसँग त्यतै भेटपो हुन्थ्यो कि यो त एउटा अनुमान मात्रै हो निर्मला हामी बीचको सम्बन्ध जिउँदो राख्ने एउटा बलियो पुल पनि बन्न लागेको थियो त्यस बेला तर त्यो पुल तिम्रै जिद्दीमा भत्किएको थियो हामी दुईको सम्बन्धबाट तिम्रो पेटमा रहन गएको भ्रू एउटा दरिलो पुल नै त थियो निर्मला त्यसको हत्या नै हामी बीचको सम्बन्धको हत्या रहेछ आज मलाई त्यस्तै लागिरहेछ तिम्रो हटमा मैले एभर्सनको स्वीकृति दिएको थिएँ दुई पटक एभर्सन गऱ तिमीले पछिल्लो पटक त मैले हुँदै हुन्न भनेको थिएँ तर तिमीले मान्दै मानिनौ मैले सुनेको छु तिमीले बिहा गरेको जापानी नागरिक तिमी भन्दा बीस वर्ष जेठो छ अरे डिभोर्सी हो त्यो म पनि त एउटा डिभोर्सी नै हुँ अहिले छोरीहरू दुवै अमेरिका गएपछि मसँग मेरी पत्नीले डिभोर्स मागिन् द्वन्दकालमा उनी र बालबच्चालाई पटक्कै वास्ता नगरेको र आर्थिक सहयोग समेत नगरेकोमा उनको चित्त निकै दुखेको रहेछ डिभोर्स चा। चाहिँ कि भनेर मैले उनलाई केही पटक अनुरोध पनि गरेँ तर मानिनन् उनले मेरो कुनै पनि कुरा सुन्ने इच्छा भएन उनलाई उनालत में पारपचुके पत्र दर्ता करे थीचीदी रतंत्र भें तर उन पीटिन् मैं डिवोर्स मागर दुख देर आप चिंजान का मैं अगीर दोष मेरे भाग में परियन दुर्भाग्य फेरी मैं खोज्ते कहले आईप्रगने हो डिवोर्स पीछे मेरा भाग में चार आना जग् दीन्सला मैं सहर्ष स्वीकारे तो जग्पी बेचीदी अचे आये पैसा नीवन चलिश सायद जिन्दगी भरिलाई त्यो पैसा पर्याप्त हुनेछ एउटा जीवन कुनै फुर्माइसी खर्च छैन पुगिहाल्ला बाँचुञ्चेल अब मेरो नाममा कुनै सम्पत्ति छैन म पैतृक र अचल सम्पत्तिबाट पनि स्वतन्त्र भएको छु सबै थोकबाट स्वतन्त्र भएकै दिनदेखि मैले तिमीलाई खोज्न थालेको हो तर मैले भेट्न सकिन निर्मला करिब पाँच वर्ष अघि मैले फेसबुक नामको दुनियाँमा आफूलाई प्रवेश गराएको हुँ र केही समयपछि पहिलो फ्रेण्ड रिक्वेस्ट तिमीलाई गरेको हुँ यो लामो यो तर समय एक्सैप्टैन शुरू में तो यह फेसबुक भन्ने चीज सामजिक संजाल होना व्याद जंजाल जो लगे मैसे हे हेन में लत बसाल तर अबा मिलने साथी बने कमती में मैं तिमी बा मेरे फ्रेण्ड रिक्वेस्ट एक्सैप्ट होने वहाना में प्रतीक्षा कर पाक छु अग फेसबुक को सब उत्तम सदुपयोग यही नदुपयोग धेरै उपयोगी हुने रहेछ भन्ने पनि बुझेको छु अहिले मैले सूचना र मनोरञ्जन भरपूर लिइरहेछु यसैबाटै मैले तिम्रो ताजा फोटो पनि फेसबुकमै हेरेको हो र तिम्रो जापानी बारे सम्पूर्ण जानकारी पनि त्यसबाटै पाएको हुँ तर मैले तिम्रो पतिलाई भने फ्रेण्ड रिक्वेस्ट गरेको छैन मलाई फ्रेण्ड रिक्वेस्ट गर्ने झण्डै एक हजार छन् कसैलाई पनि मैले एक्सेप्ट गरेको छैन म धेरै साथी बनाउन चाहन्न नचिनेका वा छद्नामका एकाउन्ट खोल्नेलाई कसरी साथी बनाउनु राजनीतिकर्मी पत्रकार र साहित्यकारलाई पनि मैले थाहा पाएसम्म फेसबुकमा साथी बनाएको छैन त्यसपछि मेरा नातेदार र पुराना छिमेकीलाई पनि यसमा जोडेको छैन त्यसैले जम्मा जम्मी एक सय उनान्चासजना मात्र साथी छन् यो सञ्जाल म म फेसबुकमा केवल एक सय मात्रै साथी बनाउने विचारमा छु तिम्रो एक एक्सेप्टले एक नै त्यो संख्या पूरा हुनेछ म संलग्न पार्टीले सशस्त्र युद्धको बाटो छाडेर शान्तिपूर्ण राजनीतिमा आउने क्रममा लामो समय लाग्यो त्यो जायज पनि थियो युद्धकालमा बाँडिएका थुप्रै सपना शान्तिपूर्ण राजनीतिक बाटोबाट साकार हुँदैनथे सपना साँचेर बस्नेहरूलाई सम्झाई बुझाइ गर्नु कम्ती गाह्रो थिएन यस कार्यमा म निकै खटे त्यसैले समय निकै लाग्यो सोही क्रममा म झण्डै तिमीसँग आधा वर्ष सम्पर्कविहीन रहे तिमीसँग मात्रै नम्बर भएको मोबाइलको सिम राख्ने समय पनि पाइन मैले अत्यन्तै व्यस्त बनाएँ मलाई त्यसबेला पार्टीले सोही अवधिमा तिम्रो बाटो अलग भएछ निर्मला मैले नसुचेको बाटोमा हिँडिसकेछौ तिमी यो एकलाप लेखिरहँदा मैले आफ्नो फेसबुक पनि साइन इन गरेको छु निर्मला मेरो आफ्नै वास्तविक नाममै मैले आईडी बनाएको छु अब मलाई कसैसँग लुक्नु वा भूमिगत राजनीति गरेर सोझा सिधा नागरिकलाई सपना बाँडिरहनु छैन तिनको गरिबीलाई बेचेर आफू धनी हुनु पनि छैन मैले आफ्ना फुलेका कपालदारी सहितको फोटो राखेको छु फेसबुकमा आफ्नो सही परिचय छ त्यसमा जन्ममिति एकल जिन्दगी विगतमा लिएको बाटो मैं बुझे सत्य सारा कुछ खुलास्त लेकू आप प्रोफाइल में रामो समय देख व्यग्रता का साथ पर्खी रहे तिम्रो एक एक्सेप्ट अचानक फेसबुक में रातो रंग एकेत देखा पर्यटन नोटिफिकेश मेरे मन में ठूल आंधी चलने थाल मूटु को धर्कन एक छीनला सोचे तिमी मेरे फ्रेण्ड रिक्वेस्ट एक्सेप्ट करो मैं एकलाप ले एक एक स्थगित करे तर फेसबुक को भित्तो हिम्मत कर सकिन झाल खुला थी आकाश तीर हेरें एउटा तारा आकाशबाट झरेर एकालाप झ्याल खुल्ला थियो आकाशतिर हेरे एउटा तारा आकाशबाट झरेर धरतीतिर आउँदै थियो कथाको समापन सुन्दर कविताबाट गरे जस्तो लाग्यो म कविता पनि अलिअलि लेख्छु अनि कथामा अलिकति काविकता आओस् भन्ने प्रयत्न चाहिँ रहन्छ चा मेरो जहिले पनि यो प्राञ्जल भाषाले पाठकको मनतान छ त मजाले यो कथा संग्रह जति बढी मेहनत गरेको छु त्यो अझै पुगेको छैन मलाई त्यस्तो पनि लाग्छ यद्यपि यो कथा संग्रह पाठकहरूले असाध्यै धेरै माया गरिदिनु भएको छ यो कथा संग्रहले म असाध्यै चाहिँ खुसी हुने गरी पाठकको माया पाएको मेरो पुस्तक भयो एकालाणय कथा भन्नुभयो हजुर तर यसमा लुगेको उत्पातको राजनीति छ नि फेरि मेरो त्यही नै हो म राजनीतिबाट टाढा चाहिँ जानै नसकेको तर राजनीति भित्र पनि प्रेम चाहिँ चुसुक्क एउटा आओस् भन्ने अन्य कथामा पनि त्यस्तो छ तर यो कथामा चाहिँ राजनीतिलाई अलिकति गौड बनाएर प्रेमलाई चाहिँ अलिक महत्व दिएर लेखेको कथा हो त्यसकारणले मैले प्रेम कथा भनेको राजनीति त छ यसमा पनि तत्कालीन समयको चित्र चाहिँ हजुर सशस्त्र द्वन्दलाई अलिकति त्यो समयको कुरा र द्वन्द्रीचित हेरिएको छ मेरो रमेशजी मैले कथा लेख्दा पाठकलाई त्यो सँगै बहाउन सक्छु कि सक्दिन भन्ने चिन्ताले सधैँ ग्रस्त हुन्छु र दृश्य उतारेर लेख्ने प्रयास अलिकति काविकता पनि जोड्ने प्रयास गर्छु आफूले सकेसम्म अभिव्यक्तिको अर्को माध्यम उद्गार संक्रणता अटाउने भई सकते प्राध्यापक प्रत्येक आंदोलन अभिव्यक्ति का विभिन्न विधा साहित्यिक गतिविधि सृजना का पाटा बानी रह अभिव्यक्ति अर्क मध्यम उदगार में यहां सृजना पठाउन सकू पत्रचारि हम ठेगाना हो कार्यक्रम उदगार पोस्ट बक्स नंबर छ सौ चौतीस रेडियो काम रेडियो कम श्रोताहरू यहाँहरू रेडियो नेपालको साहित्यिक तरंगमा कार्यक्रम उद्गार सुनिराख्नु भएको छ आजको कार्यक्रम उद्गारमा कथा चर्चा गरिराखेका छौं र कथाकार हुनुहुन्छ राजेन्द्र पराजुली शुक्रराज शास्त्रीको चश्मा शीर्षक राजनीति भए पनि प्रेम कथाहरू पनि असाध्यै छोइने खालका उहाँले लेख्नुभएको छ एकालाप कथा उहाँले सुनाइसक्नु भएको छ राजेन्द्र पराजुलीको व्यक्तित्व धेरैतिर छिन्न भिन्न भएको छ नि छिन्नभिन्न <laughs> भन्दा पनि अब मलाई साहित्य नै हो चिन्दाखेरि कतिपय साथीहरूले चिन्दाखेरि पत्रकार साथीहरूले यो पत्रकारै मात्रै भनेर चिन्नुहुन्छ कतिपय पाठक साहित्यिक संघातिहरूले चाहिँ साहित्यकारै हो भनेर चिन्नुहुन्छ यसो एउटा समस्या पनि हुँदोरहेछ रमेशजी कस्तो पनि अब पत्रकार पत्रिकातिर अब बिसौँ वर्षदेखि काम गरिरहेको छ आजिविका माध्यम नै पत्रकारिता रह्यो हामीले चिन्दाखेरि पत्रकार भए पनि साहित्यिक पत्रकारिता नै गर्नुभएको छ भनेर चिन्छौँ मूलधारको पत्रकारिता पनि म मूलधारको पत्रकारिताबाटै बाँचिरहेछु साहित्यिक पत्रकारिता या साहित्य लेखेर बाँच्ने दिन मेरा लागि चाहिँ अझै आएको छैन मैले त्यो गर्न सकेका छैन केही साथीहरू केही नेपाली लेखकहरूको लागि आएको होला अहिले मेरो लागि त्यो आइपुगेको छैन त्यसकारणले मैले पत्रकारिता दैनिक अखबारको पत्रकारिता पनि गरिरहेको छु र साथमा साहित्यलाई पनि अगाडि बढाइरहेको छु एउटा समस्या चाहिँ के हुँदो भने पत्रकारिताका साथीहरूले मलाई साहित्यकार देख्छन् र साहित्यका साथी साथीहरूले चाहिँ पत्रकार देख्छन् यो एउटा अलिकति एउटा कस्तो कस्तो अप्ठ्यारो अवस्था चाहिँ आउँदो तथापि म दुइटै चाहिँ विधामा एउटा दैनिक अखबारको काम र अर्को साहित्य लेख्ने यो दुवैमा म मस्त इन्जोय एकदम रमाइलो र जिन्दगीलाई आनन्दपूर्ण ढङ्गले साहित्यिक पृष्ठ पनि केही हेर्नुभयो दुई दशक अगाडि यहाँले सक्रिय साहित्यिक पत्रकारिता गर्नु भएको तिनहरू गर पनि मैले झलझली सम्झिराखेको छु हजुर र अहिलेको समसामयिक लेखनलाई पनि असाध्यै नजिकबाट नियालिराख्नु भएको छ एउटा पत्रकारको हिसाबले सम्पादकको हिसाबले पाठकको हिसाबले सबै किसिमले सबै हिसाबले साहित्यलाई छोड्नु भएको छैन अहिलेको समकालीन लेखन चाहिँ कस्तो लाग्छ म समकालीन लेखन प्रति आशावादी छू ये हामीले लेख्न पर्ने कुरा र हाम्रा हामीले लेखेका कुराहरू जसरी अन्य मुलुकका मन पराउनु पर्थ्यो त्यो अवस्था चाहिँ बलियो नबनेको देखेर कता कता आफूलाई लाग्छ म आफु पनि लेखनमा भावेर हामीले अझै पनि विषयलाई पक्राउन त्यो विषयमाथि खोज अनुसन्धान गर्न र त्यसलाई शैलीगत हिसाबले माझेर संसारभरका पाठकका निम्ति रुचिकर साहित्य अझै पनि हामीले लेख्न नसकेको हो कि भन्ने मलाई लाग्छ त्यसको दोषको केही अंशको भागीदार म आफूलाई पनि ठान्छु र मान्छु पनि हामीले जस्तो चाहिँ अब अहिले ब्राजिल भनौँ दक्षिण अफ्रिका भनौँ जहाँ त्यहीँको साहित्य पनि हामीले यहाँ चाहिँ ट्रान्सलेसन भएको या अङ्ग्रेजीमै आएको किताबहरू पनि हामी तत्कालै पढिरहेका छौँ तर हाम्रो साहित्य चाहिँ अन्य मुलुकका निम्ति किन रुचिकर हुन सकेन भन्ने विषयलाई चाहिँ म जहिले पनि छोइन्छु जहिले पनि घोचिन्छु र मलाई जहिले पनि चिन्ता लाग्छ र आफ्नो तर्फबाट आफ्नो जिम्मा आफैले लिने हो आफ्नो लेखनको हामीले मेहनत गर्नलाई अझै बाँकी छ रमेशजी हामीले मेहनत गर्नुपर्छ र छिटो मेहनत गर्नुपर्छ र हामीले यो यो समय यस्तो समय छ कि यो समयमा हामीले राम्रो लेख्न सक्यौँ भने नेपाली साहित्य अन्य मुलुकका पाठकका निम्ति रुचिकर हुन्छ हामीसँग विषयको कुनै अभाव छैन यति धेरै विषय छ हामीसँग कि राजनीतिक विषय नै भनौँ न त्यो विषय पनि हामीसँग यति धेरै छ यति चाँडो राजनीतिक परिवर्तन र त्यसले चाहिँ यो पि पिँडमा रहेका जनतालाई पारेको असर तिनको जीवनशैली तिनको आर्थिक अवस्थाको बारेमा मात्रै पनि खोज अनुसन्धान गरेर लेख्ने हो भने गजबको साहित्य बन्छ त्यो हामीले गर्न सकिरहेका छैनौँ हम कत सतह में उड़ी रहा छह यद्यपि अ पच्लो पुस्तक काशी साइा यसको अर्थ उनीहरूले पनि मेहनत गर्न बाँकी छैन भने होइन उनीहरूले मेहनत गर्न बाँकी छ तर सम्भावना प्रशस्त देख्छु म लेख्ने विषयको खाँचो छैन बिल्कुल छैन लेख्ने विषयको बिल्कुल खाँचो छैन तपाईँलाई म एक दुईवटा उदाहरण दिन्छु मैले पछिल्लो समय विगत आठ दस वर्षदेखि एकजना दक्षिण अफ्रिकी आख्यानकारको साहित्य अलि उनको चाहिँ दुई तिनवटै किताब पढेँ ती बेहान ओखरी त्यहाँ उनले चाहिँ कथामा जहिले पनि त्यहाँको आन्तरिक द्वन्द गृहयुद्धको कुरा ल्याउँछन् हामीले पोलिटिकल कथामा आफू पनि पोलिटिकल राजनीतिक कथा बढी भएकोमा हुनाले हेरे हामीलाई जस्तो खालको मानवीय पीडा पढेको थियो त्यो दक्षिण अफ्रिका पनि त्यस्तै खालको पीड़ा परेको कथा लेख्छन् तिनले बे नगरेका कथाहरू हामी आएपछि खोजी खोजी पढ्न थाल्छौ होइन अनि हाम्रो चाहिँ किन पढिँदैन त यो हामी लेख्नेकै कमजोरी हो नि त्यो विश्व परिवेशमा पुर्याउनको लागि अनुवाद हाम्रो पहिलो कुरो त हामीले लेख्नमै हामीले पहिला मेहनत गर्नुपऱ्यो हामीले यसरी लेख्नु पर्यो कि खोज अनुसन्धान त्यही ठामा गएर बसेर हामी बारदलीमा बसेर हेरेर सडकका कुरा लेख्न खोजिरहेछौँ त्यसले पनि हामीलाई अप्ठ्यारो पारे हो होइन कतिपय राम्रा लेखकहरूले लेखेका चिजहरू किन चाहिँ फ्लप भयो भन्दाखेरि त्यो बार्दलीमा बसेर छामेर लेखा, लेखा, लेखा ले। ती कुराहरू चाहिँ रुचिकर नबनेका हुन् यसको अर्थ ट्रान्सलेसन नभइकन नेपाली साहित्य अन्त जान्छ भन्न खोजेको होइन एउटा स्तरीय ट्रान्सलेसनको अभाव पनि नेपालमा पक्कै छ जस्तो अघि हामीले नाम लियौँ अब अर्को एउटा नाम लिन्छ तपाईँलाई एउटा वैदेशिक रोजगारीमाथि चाहिँ उपन्यास लेखा छन् गोड डेज भनेर त्यो बेन्यामिन भन्ने मलयाली लेखक इन्डियाको मलयालम भाषामा लेख्ने लेखकले उनले मलयालम भाषामै लेखे होइन त्यो उपन्यास यस्तो गजबको उपन्यास छ त्यो उपन्यास पढ्दा मैले पढ्दाखेरि चाहिँ मैले अङ्ग्रेजीमै पढेँ त्यो गोड डेज भनेर अहिले भर्खरै नेपालीमा पनि आएको छ एउटा मलयाली लेखक मलयालम लेखकको उपन्यासलाई अङ्ग्रेजहरूले ट्रान्सलेसन गरेर यति धेरै प्रसिद्ध बनाइदिए राम्रो लेखेका कारण हामी पनि त्यो खोजी खोजी पढ्यौँ अहिले भर्खरै नेपालीमा पनि ट्रान्सलेसन भइरहेछ हामीले चाहिँ किन लेख्छौँ हाम्रो नेपालबाट दिनको चाहिँ पन्ध्र भन्दा बढी वैदेशिक रोजगारीमा जान्छन् त्यो कथालाई हामीले किन लेख्न नसक्यो त त्यसकारणले पहिलो कमजोरी हामी लेखकै हो त्यसपछि ट्रान्सलेसनको कुरा आउँछ त्यसपछि देशको ढुकुटीबाट चलेका नेपाल प्रकार प्रतिष्ठानदेखि लिएर यो नेपाली साहित्य भाषा बाङमयको सेवा गर्ने संस्थाहरू अकर्मण्य भएर रहेका कारण त्यहाँ धेरै दलका झोलेहरूको मात्र बाहुल्य रहेका कारण नेपाली साहित्यको यो गति भएको हेर्नुहोस् होइन पहिलो कुरो म फेरि पनि दोहोराउँछु हामी लेख्नेहरूले नै मेहनत गर्नु अझै बाँकी छ हुन त यस्तो ऐठन यहाँलाई पनि हुन्छ होला साहित्यका विभिन्न विधामा कलम चलाउनुहुन्छ आज यहाँको एकलाप कथा सुन्दाखेरि यो कथा चाहिँ जापानी भाषामा आयो भने हजुर कति लोकप्रिय होला भन्ने अनुमान पनि मैले गरिराखेको छु हजुर पा, <laughs> <ले> <laughs> मैले उठान गर्न खोजेको कुरो के हो भने हजुर यस्तो लेख्यो भने राम्रो हुन्छ भन्ने कुरो राजेन्द्र पराजुलाई थाहा छ हजुर थाहा हुँदाहुँदै पनि लेख्न नसक्नुको ऐठन हुन्छ नि त्यो कति पीड़ादायक हुन्छ असाध्य धेरै पीडादायक हुन्छ हेर्नुहोस् होइन मलाई चाहिँ अहिलेसम्म पनि के लाग्छ भने मैले खासै धेरै लेखाएको छैन किताबको सङ्ख्यामा मेरो यो छैटौँ किताब हो तर सबै साना साना आकारका भोल्युमका किताबहरू छन् मेरा मैले कथाले कुनै एउटा झिल्को परे जसरी मलाई विषय आउँछ दिमागमा त्यसलाई उतार्छु लेख्छु लेखिसकेपछि मलाई के महसुस हुन्छ भने आहा मैले क्या राम्रो लेखेँ भन्ने महसुस हुन्छ त्यसलाई म एक डेढ महिना आफूसँगै राख्छु अनि त्यो क्या राम्रोको प्रतिशत चाहिँ घट्दै जान्छ अझै मिहिनेत गर्न बाँकी छ भन्ने लाग्छ अनि अब साथीभाइहरूले कथा देऊ म छाप्छु भन्छन् अनि कथा पठाउँछु दिन्छु छापिएपछि म त्यो कथामा रहेका मेरा कमजोरीहरू फेरि देख्छु यसलाई अझै यसरी लेख्नु सका सके भए हुन्थ्यो भन्ने लाग्छ र छापिसकेपछिको जुन आनन्द आउनुपर्ने हो त्यो आनन्द अझै पनि आउन सकेको छैन यसको अर्थ मैले मेहनत गर्नलाई र अझै माझ्नको लागि मेहनत गर्न र अझै समय दिनलाई अझै नसकिरहेको परिस्थिति हो म त्यसलाई स्वीकार्छु एक खालको यो हेक्टिक जागिर भन्छ नि यो दैनिक अखबारको त्यसका कारण पनि अलिक अलिकति समय कम दिन सकिएको हो कि जस्तो पनि लाग्छ यसको अर्थ समय धेरै हुँदैमा राम्रो लेखि त बिल्कुल होइन मैले लेखेका विषय जो पात्र उठाएको छु कतिपय मधेसका कथा लेखेको छु त्यो मधेस मैले एक दुई चोटि गएर लेखेको कथाहरूमा मलाई के लाग्छ भने त्यहाँ एक दुई महिना बस्न पाएको यो कथा अझ राम्रो हुन्थ्यो होला भन्ने चाहिँ मलाई लाग्छ यो कृति आगो पनि केही महिना भइसकेको चार महिना जति भयो चार महिना जति भयो हजुर सोजो पाठकीय प्रतिक्रिया कह मेरे कृति को लगभग मूलधार का रूला आकार का अगजीन अशक रिव्यू आई सकता भिन्न भिन्न खाल रिव्यू कसाध रा कसै इसमें ये मेहनत पुगेन संपादन पुगेन मैं चाहे असाध राोने समीक्षा भांदा मेरा कमजोरी देखा क्रा बड़ी मैं स्वागत कर मनला हमी लेखने मानीहेखला मान ठाने होड़दे भ सकार मिश्रित खाल प्रतिक्रिया पाकु मैं मैं आप इस अजन मैं अच्छ थप मेहनत कर सकें किताब अजन रा अल्ले और कतिपयला अब कसै बीसवटा कथ में कस एक खाले सातवटा मनपरा भाई कसवटा मनपरा भाग बीसवट कथ मनपरा मैं पाक छू चार मनपराएर अरुण सामा भन्नी खाले पाए मेरे दृष्टि में चाह बीसवा कथ में सब एवट कोटि का या सबला मन पर्ने खाल हो असंभव जस्त नहीं यद्यपि जे जे मैले यसमा हालेको छु यसलाई अझै बढी माझ्ने अझै बढी यसलाई सम्पादन गर्ने मैले अवसर पाएको भए यी कथाहरू अझै बढी राम्रा हुन्थे भन्ने अहिले पनि लाग्छ मलाई रमेशजी एकलाका दुइटा पात्र छन् नि हजुर अनाम कामरेडिका नायिका का। त नाम छ हजुर यी दुईटा पात्रले यो कथा पढे <laughs> यो, यो पात्र अब कस्तो छ भनेदेखि नि त्यो बेलामा अब अहिले त भन्दा केही फरक पर्दैन त्यो बेलामा का इन्चार्ज म अब लेखक पनि साहित्यकार पनि भएको भएर असाध्यै अप्ठ्यारो स्थितिमा चकमन्न रातमा मेरोमा लुग्न आइपुगेँ मैले नदिन उनलाई चाहिँ त्यो नदिन नदिरहन सकेन कारण के थियो भने उनीलाई त्यहाँ मैले बस्न दिइनँ भने सुरक्षाकर्मीले वाच गरिरहेका मान्छे थिए उनी काठमाडौँ कमान्डर थिए उनी पाठक श्रोता सबैले बुझिसक्नुहुन्छ उनी को थिए त्यो बेलाका सेल्टर त होइन मेरो घर मेरो एउटा सामान्य घर उनी बसे मका बसे भात खाए भोलिपल्ट पाँचै बजे उठेर गए त्यसरी उनी अर्को एकचोटि पनि मेरोमा आइपुगेँ अनि उनको मनोविज्ञान मैले असाध्यै मिहिन ढंगले उनलाई मैले स्टडी गरेँ मैले उनलाई पढेँ मजाले अनि मेरा चाहिँ यो कथाको चाहिँ पुज या झिलको तिनै कामरेड हुन् अर्क्यो कामरेडसँग प्रेम गर्ने कामरेड चाहिँ उनी चाहिँ अब एउटा सामान्य पात्र थिइन् होला एउटा पात्र चाहिँ मैले देखेको भएको पात्र हुन् कामरेड पात्र कामरेड पात्रले पढ्नु भयो मलाई थाहा छैन उनले पढाइ पढेनन् अब अहिले उनी चाहिँ त्यो पार्टीमा छैनन् उनले पार्टी जोडिसके सुज शास्त्रीको चश्मा लाएर आजको उद्घारको समय पुरा गर्न लागेका छौँ हामीले हजुर घरदेश परदेश आज जतासुकै कथाकार राजेन्द्र पराजुलीलाई सुनिराख्नु भएको छ के भन्नुहुन्छ विदा माग्ने बेलामा मैले कथामा मैले मेहनत गर्ने एउटा पाठो के भनेदेखि जुन, जुन चीजले म सेटिङ बनाउँछु र पात्र छान्छु त्यो विषयमा चाहिँ म अहिले पनि यही यही कथाहरू लेख्दाखेरि पनि मैले मेहनत आफूले सकेसम्म समय दिएर मेहनत गरेर लेखेका कथा हौ यद्यपि म अझै पनि मेहनत गर्न चाहन्छु र म आदरणीय श्रोता रेडियो नेपाल जस्तो एउटा राष्ट्रको एउटा पुरानो र विशिष्ट चाहिँ माध्यमका श्रोता आदरणीय श्रोतालाई म के अनुरोध गर्छु भने मेरो कथासँग पढिदिएर मेरा कमजोरीहरू कुनै माध्यमबाट चाहिँ तपाईँहरूले मलाई पठाइदिनु भयो भनेदेखि म आगामी दिनमा मेरो लेखनीलाई अझै बढी चाहिँ परिष्कृत अझै बढी स्तरीय बनाउन पाउँथे म यहाँहरूबाट आदरणीय श्रोताबाट मेरा कमी कमजोरी कतै कतै मेरा चाहिँ प्रशंसा गरिदिए पनि हुन्छ बढी मात्रामा चाहिँ कमी कमजोरी औँलाइदिनु भयो भने म यहाँहरूप्रति आभारी हुने थिएँ र यो कार्यक्रम र मेरा कुरा मेरा कथाका बारेमा तपाईँले जुन कार्यक्रम तयार गरिदिनु भयो र मेरा अनन्य मित्र पुराना मित्र म यहाँप्रति कृतज्ञ छु श्रोताहरू आजको उद्घारमा रहनुभयो कथाकार राजेन्द्र पराजुली शुक्रराज शास्त्रीको चश्माको न्यूमा हामीले आजको उद्घारको पूरै वसाई सम्पन्न गरेका छौं उहाँको सृजनशील जिन्दगी निरन्तर अगाडि बढ़ोस् भन्दै आजको यो उद्घारबाट म रमेश पौडेल पनि विदामाग नमस्कार